उपस्थित भइसकेका छौँ म सोम तपाईँको साथमा छु अनि सपोर्ट बाटोमा गर्नुपर्छ अवश्य पनि आज दुई सयौँ भानु जयन्ती रहेको छ र त्यसमा पनि विभिन्न कार्यक्रमहरू बनाउँदै गरेर मनाइँदैछ विशेष गरी भानु जयन्तीको अवसरमा उहाँको जन्मस्थल तनहुसहित विभिन्न देश लगायत विदेशमा पनि भानु जयन्तीका का कार्यक्रम भानु जयन्तीको सम्झनामा आज कार्यक्रम भइरहेका छन् र हामी पनि यो दुई सौ जन्म जयन्तीको अवसरमा भानु एकदमै जसमा इन्जोमा समर्पित गर्दै एकदमै भानुभक्तको सम्झनामा चाहिँ आज हामी यो कार्यक्रम पनि सुनाउँदैछौँ है त्यसै गरी विक्रम सम्बन्ध अठार असार उन्तिस गते तनहुँको चौधी रम्घामा जन्या आचार्य संस्कृत भाषाको रामायणलाई नेपाली उल्ठा गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान पनि सरोज लामा दाइ म गुरुपानीबाट के बाचा खड्का लामा हजुर कुन के लामा भन्नु भयो सरोज लामा दाइ सरोज लामा जुपानीबाट खोज गुण पाए है हजुर जी सरोज जी हजुर दिदी हैन के सर त तपाईको हाल खबर सबै ठीक छ हो दिदी खासै के पनि छैन खासै के छैन ओके अनि सरोज खान पिन भयो हजुर खान पिन भयो अ दाइ यति बेला सम्म पनि हुदैन त देखाउन मिल्दैन छैन के गर्ने होला तर उहाँले भइहाल्छ नि सरोज हजुर कसरी बितिरहेछ सुनाउनुहोस् नयाँ नौलो हाल खबर केही छैन गर्मी भर्खर एकदम गर्मीलाई राखेर बसिराख्नु भएको छ है अनि सरोजी आज विशेष दिन हो अरे नि भन्छन् नि थाहा छ कि छैन यहाँलाई केही दिन हो केही विशेष दिन हो आज भानु जयन्ती भानु जयन्ती कति गति भानी जन्ती कति गते पर्दो रहेछ अ असार 29 गते लाग्छ जति अ सारको 29 गते है हजुर 200 भानी जन्तीको अवसरमा सम्हाले है हजुर हो कि तपाई भानुपुर त केही भन्न सक्नुहुन्छ कार्यक्रमको यो बसाई भएर अब भानो जन्तेको अवसरमा के भन्यो हैन सिकाई सर अब गाय हाम्रो अझै नेपालमा चाहिँ यस्ता भानोहरु धेरै जमिनु पर्छ हैन यस्ता नेपालको लागि एउटा गौरव गर्ने ठाउँमा अझ जन्म हुनुपर्छ नेपालका साहित्य साहित्यिकलाई हेर्ने भनेदेखि भानुभक्तको देन भानुभक्तको योगदानीय छ अविस्मरणीय छ है त्यस्तो संस्थाहरू ल ठिकै छ प्रोग्राममा आउनुभयो भानुभक्तलाई सम्झिएर आजको प्रोग्रामलाई सम्पूर्ण मेरो साथीहरूलाई मिडियालाई धेरै धेरै सरोज ला भानु जयन्तीको आजको यो विशेष श्रृङ्खलामा छौँ हामी कार्यक्रम जस परिन्ज्यूको आजको यो श्रृङ्खलामा तपाईँसँग विशेष गरी भानुका कुरा सँगसँगै तपाईँसँग रहँदैछ भानुप्रति समर्पित गरेछ नेपाली साहित्यलाई विश्वमा चिनाउनुको लागि अर्को साथी हुनुहुन्छ इशोरा माचा नु ए टुडा बाचा कुबुन्दु भयो शुभनाम भन्दिनुस पर्तिचा दिले के नु हैन पर्तिचा दिले त चिनिसक्नुभाछ नजिनेको मान्छेला भन्दिनुस न मैले त चिनेहालेछु नि हैन र सम्बाईले चिन्नु हैन त्यो होय मलाई मैले चिनिना ल भन्दिनुस कस्तो सजिलै चिनिन्छ हुन्छ है अचे हालम हुन सर अचे अछि नि साचे रन जा एकदम टेक्स्टो हामी है अनिय संजुजे के भन्नुभयो रे सन्जु नै भन्नुभयो है तर किन नाम फरक फरक भन्नुहुन्छ हो सधैँ एन्जेल भन्नुभयो नि एन्जेल हो सोमले सन्जु भने जस्तो लागेर मैले पनि सन्जु भनिरहेको छु कि फेरि है अनि खानपिन भयो कि कति बेला हुन्छ त Ankur is still here, so to 1 hours a day That will not go to 1 hours a day Anju That will not go to 1 hours a night Ah yes, we are going to buy one Of course we do not go to the store live horden When the welfare of the склад And, Anju windows inside if same day भानु जयन्ती अनि त्यस्तो हाम्रो एन्जेल कविताहरू मुक्तहरू भन्न लेख्न आउँछु कि आउँदैन किन त भन्नुहोस् न आज झन् यस्तो विषय दिनमा पनि नभन्ने भोली भोली भन्दैमा सब घर बिति गयो बसियोस आज सुनिरहेकी आइ भानुले लेख्नु भएको भोली भोली भन्दैमा सब घर बिति गयो बक्सी भानुले लेख्नु भएको ओके हामीलाई एन्जली पनि त्यस्तै भन्न् भोली भोली भली भन्ने हो न भन्ने हो आज केही पनि आज के भन्नु छैन म किनकि सोचि कि भाइना आज यो भन्छु भनेर अफो अलता ठिकै छ भोलि फली भन्दैमा सबै बेछ रे त्यसलाई भोलि भन्नु हुँदैन भोलि भनेर केही कुरा पनि साँच्चै अझै चाहिँ अझै नै साँच्चै सोधिमरा थिएँ है गर्नु हुँदैन जे गर्नुस् त आजै गर्नुस् आजै गर्नुस् आजै हैन अहिले गर्नुस् तुरुन्तै गर्नुस् तत्काल गर्नुस् है हुन्छ ज्याम साथीहरूलाई खाना साँच्चै आफुलाई हो के हुन्छ है हजुर निमहरु फन्टास्टिक यार नि काम भन्या फसिग नि फसिग नि है त्यो पनि नहुनसक्छ है खाना साँची आफूलाई काम साँचीहरूलाई पनि नभएर काम साँची आफूलाई <laughs> <okay. laughs> अनि ऊ चाहिँ मसँग एकदम रिसाएको छ राति नै उस गर्नु पर्ने मैले अब उस गर्न बेर्सेको छु अनि त्यही भएर अनि हजुर हजुर इसा मलाई पनि सबैको लागि कुराकानी रहेको छ तपाईँसँग आज विशेष गरी हामी दुई सय फाउनेछौँ सुरुमा छौँ तपाईँसँग विशेष दिन यसमा हामी विशेष बनाउने प्रयास पनि गरिरहेका छौँ तपाईँलाई भानुको सम्झनामा के बोल्न मन छ होइन के सु हालको बुढा मैले यहाँ ले, नाम लेखे निलम भनेर हो मैले लेखिसकेँ त्यही भएर तपाईँ निलम हो कि होइन प्रतीक्षाले कुरो बिगार्य मात्र हो सभार्ने हो नि जति सप्रिन्छ है जहिले तो बनाउने मात्र काम गर्छ मिठो कहिले पनि बनाउँदैन कि प्रतीक्षाले है उसको अलिकति मान्छे तितो होइन खाना तरकारी दाल के खाना तरकारी दाल एकदम मिठो बनाउनुहुन्छ खास <laughs> छेउछाउ ले आज यो भानु जयन्ती भन्ने सुनेको छु तर मलाई केही छ तपाईँले के लेख्नु भएको छ भानुकै नाममा चाहिँ छैन माया गरेँ हजुर भन्ने एउटा भानुलाई नभएन गफ ए हुन्छले पा मधुर बोली सुनेर उनलाई माया गरे हजुर रुख थियो जुन जस्तै बोली थियो जुन जस्तै स्वतन्त्रमा सुन सुन्दर्यमा मै धुँदै माया जानमा परे हजुर लो नसम्जेको रात थिएन सम्झेको दिन थिएन उनकै यादमा डायरीमा धेरै तान्ना भरे हजुर पैसालाई प्रेम गर्ने उनको जुठो खेल रहेछ अर्को साथ देखेँ त म त यसै मरे हजुर बादिताले पाहाड चढी पछि झरे हजुर त्यो मधुर बोली मलाई सुना नभन्नुहोस् है फेरि म पनि <हजूर। laughs> गएनौँ भन्न मलाई धेरै माया गरिदिनु भएको छ है के भन्नु हजुर धनकुटातिरै हुनु है के हुनु तपाईँलाई त सुति भएपछि धेरैजना ठिक हुन्थ्यो कस्तो ठिकै छ नातिनु प्रतीक्षा गर्नु धेरै धारणा बस्नु होला होइन यसो सम्झिनु नि प्रतीक्षा दिदीलाई सम्झिनु होइन प्रत हुन्छ अरे त यो कहाँ कहाँबाट सिक्यो मैले डायरीमा लेखेर राखेको तिमीले हेर्न त हेरेनौ ओइ न निलम जी सुखमा कहिले आतिनु हुँदैन सुखमा कहिले मा मात्रै आतिनु हुँदैन है यो चीटिंग गरे हो है लास्टमा यस्तो भए भने मान्छे अरै ठाउँमा सक्सेसफुल हुन्छ के एकदम सक्सेस हुन्छ निलम जी एउटा कुरा भन्नुस् हुन्छ के धोका हुन्छ निलम निलम जी एउटा सत्य कुरा भनौं प्रतीक्षाले भक्केर भनेको उखान चाहिँ मेरो डायरीबाट चीटिंग गरे है त्यस्तो नभन है यस्तो डायरी त कति आवश्यकता तिरे के अ हो कि ल एनीवे अब लास्टमा सनसनस डेडिकेसनको कसको लागि गेम अ अब गुड लक सखी हालो त दब सखी अनि राजाले भनेको मानिसके है त सर्वप्रथम अनि अब तिमी राज भाइ हुनुहुन्छ विष्णु दाईको आज हुनुहुँदो रहेँ रहेछ अब राजन भाइ अस्मा रिजन दाईलाई तपाईँलाई है अनि निरु निरुलाई निरु आज अलिक पन्ध्र उठाउनु भएको थियो उहाँलाई कल गरेको थिएँ उहाँले दिदी हुनुहुन्थ्यो क्या उहाँले फोन उठाउनु सक्नु भएन किन होला रिसन्ड भयो कि हो भन्छु निशा तामाङ अनि साना बिरिङ सन्जु चौधरी उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नि अञ्जमा सापकोट्टा नम्रता चौधरी अस्मिता चौधरी अनि नक्मी गुरुङ उहाँले मलाई धेरै बारम्बार सम्झिरहनु भएको छ अरे उहाँलाई पनि मैले एकदम धेरै ए राम्रोसँग कन्ट्याक्टमा नभए पनि म उहाँलाई धेरै सम्झिरहेको छु मिना गुरुङ मिरा अनि सलिना हुनुहुन्छ मेरो बेस्ट फ्रेन्ड पवनमा भण्डारी भरोसा है मनोज भुजेल धर्म दीपक सुदम पृथ्वी अनि विकास कार्की ध अनि मेरो दाइहरू छ घमण्डाना मगास गरिरहेको छु उहाँले कल गर्नु घमण्ड राखेको रहेछ तर मैले मोबाइलै एप छोडेर चार्जमा राखेको थिएँ पनि सिभ हुन सकेन उहाँले सुनिरहनु भएको छ भने निलोमले त्यस्तो अन्य त सम्झेर नउठाएको चाहिँ होइन अरे बेलामा घर उठाइहाल्छ अरे सुनिरहनु भएको होलामस्कारमै कुराकानी है कार्यक्रम जस्ट फोर इन्जोय सुनिरहनु भएको छ रेटियो अर्पण्रेड फोर पोइन्ट फाइभ मेगर्स इन्टरनेसन लाइनमा रेटियो अर्पण डट कमबाट हामीलाई सुन्नु भएको छ दुई सय भानु जन्तीको अवसरमा छौँ थोरै भावसँग समर्पित भएर हामी कुराकानी गरिरहेका छौँ साँच्चै नेपाली साहित्यमा एकदमै ठुलो योगदान दिनु भएको छ भानुले हामी अझै पनि भावनालाई बिर्सन सक्दैनौँ हीीको अवसरमा हामी अझै स्पेसल्ली भानुलाई सम्झिरहेका छौँ के लाग्छ आज एकदिन मात्रै भानुलाई सम्झिएर भानुभक्त सम्झिएर पुग्छ पुग्दैन भानुलाई सम्झाउनुपर्छ किन सम्झाउनुपर्छ भने नेपालको यो साहित्य छ सा, जुन संस्कृति छ जुन नेपालको यो धर्म दर्शन छ यो धर्म दर्शनलाई विश्व इतिहासमा चिनाउने र इतिहासका पानामा लेख्ने एकमात्र कवि भनेका आदिकवि भनौँ भक्त आचार्य लेखौँ पक्की पनि त्यसैले हामी त्यही संस्कृति त्यही धर्म त्यही दर्शनमा हामी रमाइरहेका रह छौँ हरेक समय हामी हाम्रै साथमा हाम्रै मनमा र हाम्रै वरिपमा भानुलाई सम्झाउनुपर्छ है ओके यति बेला एउटा गीत सुन्छौँ राजी इसारा गर्दै घुमाउँछ गीतपछि हामी आउँछौँ फोन गर्दै गर्नु होला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 साथै इङ्गलिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस् सम्पर्कर्निङ एकाडेमी खै रहने चार वर्ष अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार र अन्ठानब्बे एक आधारभूत लेखा तालिम सोच कार्यक्रम को अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग जेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को Sound service, चार फोन, मोबाइल, त्यो पनि सोध्ने कुरा हो र त्यसो भए न त नै दिदीको बिहे नै मम्मीलाई त्यसो भए पल्सर बाइक बाइकमा घुम्न जाउ न तर एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक वाउ वाउ हाल्छु नि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 सम्पर्क चौधरी फोटो चो राज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे सात त्रिपन्न अठार दुई सय छब्बे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी घर तथा को सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम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 सम्पर्क आसिया होम डेकोर रत्नगर दुई टाढी उद्योग वाणिज्य सङ्केतको अगाडि बियालो भेटसँगै फोन शून्य छपन्न पाँच तिरासी सात सय तिस मोबाइल अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर शाखा कार्यालय मेन रोड नारायणगढ नेपाल बैङ्क नजिकै पुनश कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल फ्यानेन्सिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस्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 ओहो, मैं मेरे सारे ने दियो, फिर कई काम करना खोजो बिग्र होगी विश्वासिलोरपर्द बनाने लिंसौ रत्नगर को सौराचोकूटर सी हजूर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एसर एस एलजी सैमसुंग डेल एचपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाने का साथ ही मर्मत को लगी सदैव हमीर समझन होप जानकारी का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा मोबाइल नंबर अंठानब्बे पांच, पांच रूपक नेपाल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 हाम्रा विशेषताहरू कम्प्युटर किङ कम्प्युटर सफ्टवेयर अकाउन्टिङ प्याकेज वेबेस डिजाइनिङ एन्ड प्रोग्रामिङ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 अगे युसुजु मुशल रेक बसि फेरि भन्दै सबै सम्पूर्णलाई स्वागत छ कार्यक्रम जोश फोर इज सुनिबा खण्ड पाइ गसो रेडियो ओपन 104.5 मेगाहर्ज इन्टरनेट अनलाइन मा रेडियो ओपन टट कमबाट सुनि पाइ गसो टेक्निकल मेट्रो रस ग्या आवाज भاطع हामी दुई जना छौ अगे प्रोडक्शन आ आयो आइसक प्रोडक्शनले त त्यस्तो छैन तिमलाई त्यस्तो लागेको मात्रै निद्रा लाग्यो जस्तो छ है सारै अल्छी मान्छे किन अहिले रातभरि सकेर निन्द्रा लाग्ला त्यस्तरी चाहिँ नभन न <laughs> अब के भयो है अब अलिक मान्छेहरूलाई चौबिस घन्टा एकदमै चौबिस घन्टा रेडीमा निपरभिजन गरिरहन्छ ट्रिटमेन्ट पनि तिमीले गर्नु पर्ला है त्यस्तो जिम्मेवारी कुराकानी गरिराखेका छौँ विशेष गरी आज भानु जयन्तीको अवसरमा विशेष दिनमा विशेष गर्ने कोसिस गरिरहेको छ तपाईँसँग पनि केही भावनाहरू छ भानुभक्त प्रति समर्पित गरेर लेख्नु भएको छ भने पनि ठिकै छ विशेष गरी उहाँको प्रश्न उत्तर भक्तुमाला रामीत जस्ता उत्कृष्ट कृति र कविता यो स्कुल कुन विशेष गरी मोतीराम भट्टले पुस्तक कारणमा चाहिँ प्रकाशित गरेका थिए होइन उहाँ त्यसबाट नै साहित्यमा चिन्नु भएको हो विशेष गरी है नमस्कार को बोल्नुभयो एकदमै ए त्यही भएर एकदमै डिस्टर्ब आइरहेको छ तपाईँको आवाजभन्दा पनि पछुको थियो आवाजै धेरै आएको छ कि के नि घमण्डी के छ कहाँको यात्रा गर्दै हुनुहुन्छ घमण्ड राणामा गल्सँग कुराकानी गर्दै थियौँ तर अलिकति उहाँले आवाज सुन्नु भएन फिडब्याक धेरै आएको थियो त्यसैले उहाँले हाम्रो आवाज सुन्न सक्नु भएन स्पष्ट कुराकानी हुन सकेन अलि हल्ला नहुनेछ कल गरिदिनुहोस् न भन्दा चाहिँ मजा आओस् भानु जयन्ती छन् कुराकानी धेरै लामो पनि हुनसक्छ बोलिरहेका छौ हरेक समय कुरकानी गरिरहेका छौ र हरेक शब्दमा भानोलाई सम्झिरहेका छौ हैन आजको हाम्रो जस्ट फ्रेन्ज यो श्रंखला चाहिँ हामी भानोमा समर्पित बनाएका छौ है हाम्रो साथीहरु सबैलाई अनमा स्वागत गर्छौ हेलो हजुर धारा नमस्ते नमस्ते कोनुغو तपाई सन्चै हुनुहुन्छ हजुर धारा भारत चाहिँ हजुर कस्तो बरस छ परफेक्ट सर दरे ठीक छ ए हजरे okay. अनि खाना खांदा भयो खाना भयो तिग्र अनि आजको अनि दिदीको अहा हामी पनि उठ्न भइसक्यौ अगाडि नै भाग्यो अघि नै भाको है अनि केसुहरु हल्काभर के के गर्दै हुनुहुन्छ स्वास्थ्यता बता अनि रेडियो सुनिराछौ धेरै सुन्नुहुन्छ है रेडियो त्यै त एकदमै सन्तोष पाइसक्यो मलाई यति धेरै खुशी लाग्छ नि यसो त्यही रे हामी सधैं जिउनमा आ गर्न हुन्छ है ओके अनि बडाजी हजुर आज आज के हो खासै त नेपाली जगतका साहित्य श्रद्धा भानुभक्त आँ समाजमा रहेर अथवा हाम्रो आ, लुकेर भएको संस्कृति एउटा कलालाई उहाँले जोगाउनु भएको छ जोगाउनु भएको थियो हामीले एकदमै अब स्मरण गरिरहेको छ हामीले र उहाँले चाहिँ खासै आज दुई सौ उहाँको जन्म जयन्तीको अवसरमा लाखौँ लाख सम्झना भन्नु चाहन्छु भावना त सानो एउटा अनि उपहार दि भने भानुभक्त तिमीलाई हित्पा छन् यी मेरा हातहरू हाँसो दिउ भने भानुभक्त तिमीलाई रहेका छन् मेरा मनहरू मुस्कान दिउ भने भानुभक्त तिमीलाई यी मेरा केवल म दिँदैछु भानुभक्त तिमीलाई दुई सौ दैती सम्झनाका उपहार भानुभक्त एकदमै लाग्यो वास्तवमा पनि अहिलेको यो देशको अवस्था र त्यति बेला जुन भानुको सोच थियो अलिकति फरक छ भानुले त्यति भन्थे कि साहित्यको कलम चलाएर पनि देशलाई परिवर्तन गर्न सकिन्छ राष्ट्रलाई परिवर्तन गर्न सकिन्छ समाजलाई परिवर्तन गर्न सकिन्छ मान्छेको मन परिवर्तन गर्न सकिन्छ तर त्यो साहित्य हामी देख्न पाइरहेका छैनौँ नेपाली साहित्यमा र पहिला नेपाली साहित्यहरूले अगाडि थियो तर अहिले सरकारले पनि नेपाली साहित्यलाई त्यति राम्रोसँग नहिरिरहेको अवस्था पनि छ होइन सम्मान गर्नुपर्ने हुनुहुन्छ जुहाँलाई चाहिँ अलिकति हाम्रो यो राज क्षेत्रले सम्मान नगरेको हो कि नसम्झिएको हो कि सम्झिनु पर्ने ठाउँमा आज पो एक दिन मात्र सम्झिएर बस आज सम्झियो त्यस पछाडि एकैछिन सम्झिन्छु के भन्छु भने बरु आज नसम्छौँ भानुलाई तर हरेक दिन सम्झौँ होइन Okay, कि भानु जयन्ती आउने दिनले मात्र सम्झाउनु पर्छ आजको दिन त जसले पनि सम्झन्छ होइन सबैले सम्झाउँछ तर अन्य दिनमा सम्झौँ भानुलाई र भानुले नेपाली साहित्यमा दिएको योगदानलाई सम्झौँ होइन उसले नेपाली साहित्यमा सिकाएको पाठलाई सम्झौँ अवश्य पनि परिवर्तन हुन्छ देश देशमा शान्ति आउँछ भावनाको लागि धन्यवाद अन्तिममा सम्झनुहोस् एजुर दादालाई दिदीलाई अनि कन्ट्रोल रुमको विष् अनि मेरो साथीहरू नि सगिन लामा सुद डुमराकोटी मनोज भुगेल दीपक आचार्य खड्का भरत खाटी गभर्ण हेना मगर महेश पाठक र भरत साई भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिस्यो भनेर जान्छ दादा थियो. योगदान अरल नेपाली भाषामा लेखिएको रामायण मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुण लगाएका पनि छन् रामायण अहिले पनि नेपालको घर घरमा लय हालेर पढ्ने गरिन्छ वास्तवमा त्रिभुवन विश्वविद्यालयबाट चाहिँ भानुभक्तले स्नोकोत्तर चाहिँ पढेका थिए त्यहीँबाट चाहिँ उसले शोध ग्रन्थ पनि लेखेका छन् भानु, ले। ले। लेखे भानु जयन्तीका दिन भानुभक्तको फोटो लाइ होइन र छोराण गराइ राजधानीका विभिन्न ठाउँमा प्रभात फेरीको आयोजना पनि गर्ने गरिन्छ र अहिले पनि आज पनि काठमाडौँमा लगायत भानुको जन्मस्थल होइन रम्घा जुन ठाउँमा म गएको छु है तनाउको छु दी रङ्गमा गएको छु त्यहाँ भानुको सम्झनामा चाहिँ एउटा भानु विकास समिति गठन गरिएको छ र त्यहाँ भानुको लागि भानुले त्यति बेला प्रयोग गर्थ्यो नि जति बेला भानु दुई सय वर्ष अगाडिका कुरा हो होइन भानु भानुभक्त जति बेला त्यहाँ बस्थे त्यति बेला भएका कुराहरू चाहिँ उनले प्रयोग गरेका भाँडाकुँडाहरू उनले प्रयोग गरेका खाटहरू उनले प्रयोग गरेका किताबहरू बक्साहरू सबैको सङ्ग्रहालय बनाएर राखिएको छ को भानु जुन रङ्गा भन्ने चुधीर सुधीरङ्गा जुन जन्मस्थल छ त्यहाँ भानु विकास समिति बनाएर चाहिँ त्यहाँ राखिएको छ दिनमा यस्ता श्रद्धा हामीले सधैँ सम्झिनु पर्छ सम्मान गर्नुपर्छ पाएकाले एउटा घाँसीको घाँस काटेर पौवाही गरी नाम कम्न र प्रेरणा पनि गर्नु भएको थिए भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा पितृ प्रेम भातृत्व दाम्पत्य कर्तव्य दिस प्रेम जनस्वार्थ जस्ता समग्र विषयको सामान्य एउटा समष्टिगत भाव प्रदान गरेर भानुभक्तले आदिकवि थाहा नेपालको राष्ट्रिय भूभक्ति जस्ता सम्मान पनि पाउनु भएको छ है वास्तवमै हामी भानुभक्तको लागि थोरै बोल्यौँ तर होइन धेरै सम्झ्यौँ अब भने कार्यक्रमको समय सकिएको छ कार्यक्रमबाट बिदा माग्नुपर्छ सम्झँदैछौँ हामी हरेक पल सम्झिरहेका छौँ होइन अब कार्यक्रमबाट बिदा माग्नुपर्छ आज हामीलाई कल गर्नु भयो साथीहरू सरोज त्यसै गरी एन्जिल अनि निलम घमण्ड र भरतलाई धेरै धन्यवाद र त्यसै गरी टेक्निकल सपोर्ट गा मित्र राजलाई पनि थ्याङ्क यू र सूर्य साथीहरूमा तपाईँहरूलाई थ्याङ्क यू कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने चाहिँ तपाईँले सुन्न सक्नु बाँसी तिन सय बत्तिसमा फोन गरेर दिन सक्नुहुनेछ र अन्तिममा हामी फेरि एकैचोटि भानुलाई पुनः सम्झन चाहन्छौँ सांसा। होइन आज मात्र होइन हामी हरेक नेपालीलाई के भन्न चाहन्छौँ र विशेष गरी हामी यो राष्ट्रिय सम्झिन्छ तर अन्य दिनमा चाहिँ सम्झौँ अन्य सम्मान हिन्ने कार्यक्रमबाट बिदा माग्नुपर्छ दुवैजना एकैसाथ के केही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 अजुर हमी कहा, घर हजार नेपाट टी सी शिखर फ्लाईओवर रेडीमेड ढोका साथ पशुपति पैंटल सप्लायर सेंटर ताम तप को घर बलियो आकर्षक निर्माण सहयोग करने हम काम हम काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाथ बकुलर छोक रेडियोपण अघाडी प्रोप्राइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन सुन्ना ओइ सलिना कहाँ हिँडे मस्किदै ए सबिना पो हेर्न राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँ म त अलमल् परे ल ला लाटी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरुक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेगदी सुन्चाँदी पसलमा गइहाल्न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 विचार इटर नेत्रबहादुर खटका थोकी हेमा खटका थोकी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 हजुर हमें कहाँ बर्सर पेंड सीमेंट जानकी थर्मल पानी टैंक भगवती इंडस्ट्रीज प्री उत्पादित्रिस्टल का विभिन्न साइज का जस्ता पाता फिटिंग टोयलेट बाथरूम को साथ ही दस वर्ष ग्यारेटी पेरी वेर धारा को पूर्वी चतौन एकमात्र आधिकारिक बिक्रेता रहानी कराई जानकारी रत्नगर आठ बकुलर्पण कार्यालय सुजन खनाल खनाल काम त सय सात मोबाइल चार एकाउन्न शून्य र अन्ठानब्बे चार काम उना एक सय आए प्रोपर्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 यो मेरो दात छिद्रा परेर नराम्रो छ, निस्किने समस्याले गर्दा त्यसको उपचार गर्ने होला एम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढी सुकै बाङ्गोटेङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्यापूको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि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 ओम अस्पताल दुई फोन काठमंडू का वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डॉक्टर सुनील साक्य द्वारा स्वास्थ्य जांच भैर सहर्स जानकारी झेदारी बढ़ दुई हाथ मिला बढ़ी भरोसा तपाई को जीवन का हर एक आशा और संभावना सफल बना